एसएम्ली चलिगे थी मैं रिंगटा लग्न थालों जब माइनबाट कक्षा कोठा में प्रवेश करते थे मिहोश भैसुक अरे ठाई भाई, भाई तो समय सबा पे मेरे नजीक आई उठाओ रे उस निकी याद दी को भैं थे साथी मेरा साथी साथ उसको बारे में कुरा करते मिद्यालय को रेस्टरूम में थे ऊ घीघरी मैं निहालना आऊँ थे अर्क दिन मकूल आकिन दादा ऊ साथी संगे मेरे घर में आयो रो औषधि लिएकी छौ कि छैनौ छैनौ भने म ल्याइदिन्छु मैले भने लिएकी छु अहिले म ठिक छु मैले स्कुल आउँछु नि है भने हो दादा उसले त के के सोच्यो थाहै भएन रात जागेको छु कहिले खेद छ जिन्दगीले नै कहिले खेद छ जिन्दगी जागी ति कति रात जागी साथीहरूले थाहा पाएछन् कि उसले मलाई मन पराउँछ भनेर मलाई जिस्काउँथे र उसलाई जलाउन मसँगै अन्य बाहिरी केटाहरूको नाम लिएर मलाई जिस्काउँथे म पनि उसको मन जलाउन हुने उसलाई समर्थन गर्थे सम्राट नाम जोड्थे साथीहरूले त्यो मनलाई जलाउन जब मसँगै जोडेर त्यो काल्पनिक नाम सम्राट आउँथ्यो उसको अनुहारमा पीडा देखिन्थ्यो किनकि उसलाई कतै म अरूसँगै रमाउन थालिसकेछु भन्ने भरम भएर होला म त्यो ठिक ठानिनँ तर साथीहरूले उसको प्रतिक्रिया हेर्न तेरी ने प्रस्तुत हुने गर्थे। जब सेंटअप परीक्षा सकिए हमारो कक्षा में अनौपचारिक पढ़ाई बंद भो उसको मेरे दिनहु को साथ टुटना थालों तरपन क्लास में क्या भेट होथ्यों इसी में दिन बिज गए दादा एसएलसी आना के समय में उसे मेरे एवटा सा मसंग भेटने कुरा पठा मैं अस्वीकार करें तर मेरे साथी को आग्रह मतमघाज को एकांत ठाव में पुगे मई गई म मेरो अत्यन्तै मिल्ने साथी एमसँग गायकी थिएँ जोसँग म हरेक कुराको समाधान पाउँछु मेरी अत्यन्तै मिलनसार साथी एम जसको कारण आज म आफ्नो कथा तपाईँलाई प्रस्तुत गर्न सफल भएकी हुँ दादा केवल एमकै के कारण यति टाढाबाट आफ्ना कथाहरू समर्पण गर्न पाएँ हामी जस्तै ऊ पनि उसको मिल्ने साथीसँग आएको थियो उनीहरू हामीभन्दा अलि अघि गइसकेर हामी पछि पछि गयौँ मेरो चाहना नहुँदा नहुँदै पनि उसले संकेत गर्दै ऊ अघि बढ्यौँ र हामी त्यही बाटो पछ्याउँदै गयौँ कुनै निश्चित ठाउँमा बस्यौँ अनि उसले आफ्ना मनका हरेक कुरा गऱ्यौँ मैले हर पल बाबुआमाको सपना आधार बनेर कुरा गर्थेँ म भन्दै जाँदा यो भने कि म तिमीसँग नजिक छु केवल मित्रतामा तर उसले मसँगै जीवन बिताउने कुरा गर्थ्यो यदि यस्तो भने म तिमीबाट टाढा रहन बाध्य हुनेछु यही भनेर भन्दै जाँदा उसले कुनै टुङ्गो नभएपछि त्यही नै सीमित रहने भर्यो यसरी नै हाम्रो सम्बन्ध रहिरह्यो यस्तैमा एसएलसी पनि दियौँ एसएलसीको अन्तिम दिन थियो उसले एउटा जोडी ढुकुरको तस्बिरसहितको उपहार र सानो चिठी मेरो हातमा दियो म त्यो त्यो बेला तर पछि मेरो साथीले मेरो घर लिएर आइन् र भनिन् यति स्वीकार गरेर उसको मन राखिदेऊ म नचाहे पनि त्यो राखेँ यस्तैमा मैले एसएलसी पनि पास गरेर उच्च शिक्षाको लागि काठमाडौँको मेगा कलेजमा भर्ना भएँ ऊ पनि काठमाडौँमै पढ्न आयो तर कलेज फरक थियो ऊ काठमाडौँको लिभरपुलमा वर्ना भएको थियो तर म होस्टेलमा बस्दै ऊ कोठा लिएर बस्यो शुक्रबार र शनिबार मोबाइल युज गर्न दिन्थ्यो र नेट पनि सोही समयमा ऊसँग सम्पर्कमा रहन चाहिँ मैले उसलाई बिस्तारै बिस्तारै बोल्न खोज्दै जान थालेँ मैले साँच्चीकै दादा आज ती यादहरू सुनाउँदै जान्छु तर पछि उसले मलाई सम्पर्क गर्यो साथीहरूको फोन नम्बरमा कल गरेर भए पनि बारे जानकारी लिन्थ्यो समय बित्दै गयो मन नहो चाहन्छु भनेर हुने चाहन्न भनेर नहुने त होइन रहेछ समय र उमेरसँगै मैले पनि कसैलाई चाहन चा। मेर थालेँ जो मभन्दा केही सिनियर थियो त्यो पनि काठमाडौँ नभएर त्यही त घाँसको ठाउँमा बस्ने पहिले देख्ने गरेको तर चिनजान नभएको व्यक्ति मलाई थाहै भएन कति बेला उसले मेरो मन चोर्यो त्यति टाढा भएर पनि उसले फोन गर्थ्यो मलाई म उठाउँथेँ उसको फोन तर त्यति माया गर्ने विद्यालयको साथीप्रति कुनै वास्ता नहुने कस्तो माया हो यो अचम्म लाग्थ्यो आफैसँग किन टु टाइम अन अनि अनि त्यो विचार त्यसरी अस्वीकार गरेँ साथीलाई तर नजिक बनाएँ त्यो पढाइलाई जे भए पनि नामै दिन नसकिने ना रहेछ प्रेम त्यसैले त चाहनेले पाएन तर अन्जानले पायो फूल सकिन झानी छानी फुलगुनी को मैले माय ले धुरु धूर मना साने दादा मन र विचार मेल्नु पर्दो रहेछ माया प्रेम हुनको लागि उसले तम्गासको सिद्ध बाबा क्याम्पसमा पढ्थ्यो अनुहारमा हर्पल मुस्कान हुन्थ्यो उसको यस्तैमा ऊ कक्षा बाह्रको परीक्षा दिएर काठमाडौँ आयो काठमाडौँमा प्राविधिक शिक्षा लिन भन्दै खाली समयमा त्यहाँ थियो शनिबार विधा लिएर उसलाई भेटेँ त्यो हो मनको मान्छे मन महान हो दादा उसको नाम महान हो सुनाउँदैछु हाम्रो सम्बन्धबारे जुन थाहा स्थापित भयो भेट्यौँ काठमाडौँको रत्न उसले र मैले मिठा आने गहकिला विचार प्रस्तुत गरे उसले मेरो सामु म उसको आवाजबाटै प्रभावित भएँ त्यसरी भेटेर कुरा गरेको पटक थियो उसँग दादा एक घन्टाको लागि मात्र म बाहिर थिएँ कलेजबाट त्यसैले अर्को पटक भेट्ने बाछाका साथ म ऊबाट टाढा बनेँ उसले समय समयमा फोन गर्थ्यो यस्तैमा उसको रिजल्ट पनि आयो ऊ प्रथम श्रेणीमा पास भएर काठमाडौँमा पढ्ने सोचका साथ काठमाडौँमै आयो दादा मेरो कलेजको नजिक कोठाली हो महानले खुब माया गर्थ्यो मलाई मेरो पढ़ाई पनि राम्रो थियो त्यसमाथि पनि मेरो साथी मनिषा प्रज्ञा इच्छा र आस्थाको साथले गर्दा पनि मलाई त्यो सम्बन्ध स्थापित गर्न सहज भयो दादाले काठमाडौँमा जब गर्नुहुन्थ्यो एउटा हस्पिटलमा म दादासँग बस्न थालेँ हाम्रो भेट दिनहँ जसो हुन थाल्यो यस्तैमा मेरो दादाले हाम्रो सम्बन्धबारे थाहा पाउनुभयो म निकै डराएकी थिएँ दादाले मलाई खुब माया गर्नुहुन्थ्यो तर पनि निकै डराएँ अनि दादाले उसको बारे सोध्नुभयो र भन्नुभयो मसँग एकपल्ट भेट गराऊ म डराएँ तर पछि सोचेँ दादाले मेरो खुशी चाहनुहुन्छ पक्कै पक्कै महान मेरो लागि सही सही भए अवश्य स्विकार्ने सोचेर यो कुरा महानलाई भने उसले भेट्न खोजेन तर मेरो आग्रहमा ऊ दादालाई भेट्न आउने भयो अर्को दिन हाम्रै फ्ल्याटमा दादालाई भेट्न आयो म चिया खाजा बनाउन थालेँ यता दादा र महानले कुरा गर्न थाल्नुभयो मसँग एकपल्ट पनि बोलिनँ दादाको सामुन्ने केही बेर पछि उ गयो दादाले केही प्रतिक्रिया दिनु भएन र सोध्न परिसकिन दादासँग भएको कुरा उसले मलाई भन्यो दादाले उसको क्वालिटी र फेमिली ब्याकग्राउन्डको बारेमा हाम्रो सम्बन्धको बारेमा पनि सोध्नु भएको रहेछ दादाले समय समयमा उसलाई भेट्न बोलाउनुहुन्थ्यो भेट्नुहुन्थ्यो यस्तैमा पछि दादाले मलाई महान राम्रो लाग्यो बहिनी तिम्रो रोजाइ राम्रो छ भन्नुभयो मामु बाबासँग यो कुरा गर्नु भएछ म घरमा नभएको बेला दादाले फोटो र उसको बारेमा सबै भनेपछि बाबा मम्मीलाई राम्रो लागेछ तर यो कुरा मलाई थाहा थिएन दादाले दसैँमा आएकै बेला मलाई नभनी महानलाई हाम्रो घरमा बोलाउनु भयो मम्मीले त्यही दिन मलाई गाली गरे जस्तो गर्नुभयो रिसाउनु भयो म दुखी थिएँ तर जब महान मेरो घरमा आउन हिँड्यो भन्ने थाहा पाएँ मामुले मलाई सही कुरा बताउँदै भन्नुभयो अहिले पढ्नुपर्छ यो कुराको टेन्सन नगर भन्दै मलाई तयार हुन भन्नुभयो दादासँग भेटे पनि मामु बाबासँग पहिलोपटक भेट्दै थियो महानले ऊ दादासँग घरमा आयो म कोठामा मामु बाबा र दादासँग कुरा भएछ दादाले उसलाई लिएर मेरो कोठामा आउनुभयो मामु बाबा पनि नजिक आएर भन्नुभयो तिमीहरू अहिले पढ्नुपर्छ भविष्यको लागि भए पनि हामी राजी छौँ तर महानले आफ्नो परिवारमा पनि यो कुरा भन्नै पर्ने बताउनु महानले भन्यो मेरो साथ मा गाने उसले मेरो भारती मी। मेरो साथ उसले मेरे परिवार ने पक्की मसले जीवने को बासा मेरो छे तिमी हंसता फूल छो मधुमास मेरे छे तिमी हाँ फूल छो मधुमा न बोलेर के बाबाले भन्नुभयो यदि समर्थन नहुने भए अहिले यो कुरा नगर पछि भनौला मलाई डर लाग्यो कतै यो बारे समर्थन नभएमा के गर्ने भन्ने डर थियो मनमा उसले सबै सामु भन्यो म मेरी आहनालाई सधैँभरि खुसी दिनेछु उसको आँखामा आँसु कहिले रहन दिन्न तपाईँहरूले मात्र आशीर्वाद दिए पुग्छ यही भने उसले बाबाले भन्नुभयो त्यसको लागि तिमीले धेरै पढ्नुपर्छ एकअर्काको भर परेर विश्वास हुनुपर्छ यही भन्नुभयो उसले फेरि भन्यो मैले भविष्यबारे सोचेर नै काम गर्नेछु यही भनेर ऊ घरबाट निस्कियो दादासँगै दिन, दिन दादा र उसको सम्बन्ध पडगाड बन्दै गयो दादा र महानको साइन मित्रताको बाटो लियो दादाले तारिफ गर्नुहुन्थ्यो उसको बारेमा महान एस्तो उस्तो भनेर कुरा गरिरहनुहुन्थ्यो म आफूलाई भाग्यमानी ठाने कि यति माया र प्रेरणा दिने परिवार पाएकोमा दादा यो कुनै फिल्मी नाटक होइन ना। वास्तविक कथा हो दादा सबैलाई प्रेरणा र सन्देश दिने उद्देश्यले यो जीवनको सफल कथा कोर्दैछु यो कापीको पाना पानामा एकअर्काको विश्वास र भरोसा सँगसँगै आफ्नो पढाइलाई निरन्तरता दिइरहेका थियौँ यस्तैमा उसको उसको मम्मी काठमाडौँमा आउनुभयो महानले भन्यो मेरो मामुले तिमीलाई र बाबालाई पनि सम्झाउँछु महानले यस्तै कुरा गर्थ्यो उसको मामु कुनै आफन्तको बिहेमा काठमाडौँ आउनु भएको रहेछ उसको कोठामा झन्डै एक हप्ता जति त्यही समयमा बस्नुभयो उसले आफ्नो मम्मीलाई यो कुरा भन्यो उसको मामुले मलाई हेर्न खोज्नुभयो ऊ मलाई लिन मेरो कोठामा पुग्यो दादा घरमा नभएको बेला थियो म दादाको अनुमति बिना जानु ठिक लागेन र सोध्न भने उसले दादालाई फोन गरेर सोध्यो दादाले जान भन्नुभयो उसले त्यो रात मामुसँग बिताउन भन्यो अलि ठिक नलागे पनि दादाको आग्रहले उसँगै उसको मामुलाई भेट्दा खुबै गाह्रो भयो मलाई के भनेर बोलौँ कसरी बोलौँ सधैँ सर्ट प्यान्टमा हुने म त्यो दिन कुर्तामा थिएँ मानले खुब जिस्कायो अझैबाट चलन पुर्याउन थाल्यो कि भन्दै थियो मैले अताले किरहेछु क्या रे मामुलाई उसले मेरो बारे सबै कुरा भनिसकेको थियो म गइसकेपछि उसको मामुले धेरै प्रश्न गर्नुभयो म जवाफ दिँदै गएँ त्यसपछि मामुले मानलाई चिया बनाउन भन्नुभयो मैले भने म गइहाल्छु नि यही भने मैले अनि मामुले मलाई सहयोग गर्न भन्दै महानलाई भान्सामा पठाउनु भो मान भान्सामा आयो र जिस्काउँदै भन्यो सदैव गर्ने यो भान्साको काम म सिकाउनु पर्छ र मैले सामान खोज्न थाले भेटाउन गाह्रो भयो तर उसले जिस्काइरह्यो मद्दत गर्नको साटोमा म बनाएर मम्मी अनि महानलाई दिएँ मम्मीसँग भन्यो आजै बाटो बुहारीको बान्सा कस्तो लाग्यो मम्मी यही भने उसले मामुले गाली गर्नुभयो महानले चिया मलाई दियो त्यो चियाको चुस्कीसँगै एकअर्कोलाई निहाल्दै थियौँ हामी मामुले त्यो रात त्यहीँ बस्न आग्रह गर्नुभयो तर मलाई गाह्रो लाग्यो दादासँग सम्पर्क गरेर म नबस्ने कुरा बताएँ त्यो रातमा नबसी म घर फर्केँ